नमस्ते नमस्ते नमस्ते अनि स्वागत विवाद हुन्छ दबाई सम्पूर्णलाई दबाई सुन्नु भएको छ प्रोग्राम लिएर तपाईँसँगै सहयात्रा गर्नको लागि तपाईँसँगै रमाइलो गर्नको लागि कुनै एउटा विषयमा केन्द्रित रहेर तपाईँसँग कुराकानी गर्छौँ र आज पनि हामी उपस्थित भइसकेका छौँ अनिहरूमा म प्रतीक्षा र सोम छ त्यसै गरी टेक्निकल सपोर्टबाट मेत्रो राजको स्वागत मिलेर रहेको छ होइन तपाईँ हामी सबैको मन मनको राज राज सो कल गर्न सक्नुहुनेछ यस कस्तो हुँदा सबभन्दा भाषा त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ यो दुईवटा लाइनमा तपाईँहरूले कल गर्नुभयो भने तपाईँहरूसँग कुराकानी अवश्य पनि रहन्छ है ओके जाने प्लान तीक्षा एकदमै भ्रम होला होइन केही पनि छैन दुईवटा बाटो तपाईँको लागि खुला छ शून्य छपन्न पाँच सय बत्तिस र शून्य पाँच सय तेत्तिस So, फटाफट डाल गर्न सक्नुहुनेछ तपाईँसँग कुरो गाई रहनेछ है राज साथी हुनुहुन्छ ओके सा? गीत सुना सुरुमा एउटा गीत राख्छौँ हामी तपाईँ सम्पूर्णको लागि स्टार्टिङ सङ रहेको छ तपाईँको लागि को होला त्यो मसँग आँखा जुत्ताउ सुनिल सुनिल गिरीको आवाजमा है तपाईँ सम्पूर्णको लागि म्युजिक अनि लुरिस सबै सुनिल गिरीको रहेको छ यो सँगसँगै पछि आउँछ सुन्दै गर्नुहोला मसँग मसँग मसँग सधैं भाइमा तपाई सँगै कुराकानी गर्छौट रमाइलो खालका टपिक्सहरू हुन्छन् कहिलेकाहीँ अहिले समसामिक खालका टपिक्सहरू पनि हुन्छन् जे होस् तपाईँसँग भलाखुसारी गर्ने एउटा माध्यम हो हामी यही माध्यमलाई लिएर तपाईँको माझमा हरेक दिन आउँछौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिनी सय साथी हुनुहुन्छ राजे कोही साथी हुनुहुन्छ अजुन नमस्कार हेलो हेलो हेलो हेलो हजुर नमस्कार नमस्ते का भच्चाको बोल्दै हुनुहुन्छ फर्स्ट टाइम भच्चा फर्स्ट टाइम बोल्दै हुनुहुन्छ एन्जुर एन्जुर के छ गे छैन जलोको बोल्थे के खान भो यार खाना भइसक्यो मेरता सम्को चाहिँ भा छ नि हजुर भइसक्यो नि अहिलेसम्म तपाईँ जस्तो मलाई रिसोटी भन्दा खाना खानै मन लाग्दैन नि मलाई तिसिदियो भने त म लागेन भनेसक्ने लाँदा पनि त लाँदैन है तर राख्ने अरू <laughs> <Yeah. laughs> okay, के छ सुना हुनुहोस् नयाँ नलो के भइरहेको छ राजै यस्तै हुनुहुन्छ कि कति बेला बिगार्नु सवार छैन एन्सल हुनुहुन्थ्यो हामीलाई कल गर्नु भएको थियो अर्को साथी फेरि स्वागत गरौँ हेलो अर्को पनि काट, काट, काट, कट भयो होइन लाइट क्यामरा एक्सन काट भने यस्तो भयो कि यहाँनिर है <laughs> सु रमाइलो आज सटर डे पनि छ विशेष गरी खालिको समयमा पनि हुनुहोस् होला यस्ता खालका काण्डहरू पनि आइरहेका छन् चर्चित कलाकारहरूले एउटा न्युज तपाईँलाई भनिहालौँ होइन नाम चाहिँ नडुपाउँ तर नेपालमा नाम चलेका कलाकारहरूले चाहिँ हिजो फर्की राजधानीको एउटा होटेलबाट चाहिँ चोरी प्रकरणमा परेका छन् रुपचास हजार चोरीमा परेका छन् सो राष्ट्रका गहना मानिने कलाकारहरू पनि यस्तो तर्फ लाग्यो भने अब नेपाली सङ्गीत उद्योग के अगाडि बढ्ला होइन नेपाली सङ्गीत उद्योगले के कहाँ कि कस्तो खालको स्रष्टहरू पाउला भन्ने कुरा हो है यहाँनिर एकदम गहनको विषय छ यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा स्वागत गरौँ हेलो हेलो नमस्ते नमस्ते को बोल्नुभयो सुना खानैन कति बेला हुन्छ एकछिनपछि हिँड्न होला अनुजी। हजुर किन ढिला? मशिरा। ढिला भएन र खानलाई? खै? एकछिन आउनु त छैन। जतिबेला पनि त्यतिबेला नै हुन्छ है। भनिँ पछि पानी परिसकेछ। हजुर? के पनि होइन भोलि भनौंला है। आजलाई चाहिँ यति नै है। समझिनुस् न त। आ गेरन्ती म समझ्छु नस्। तमै के आवाज अलि सुन्न गाह्रो भयो है। के भोलि भसिलिया हैन मैले। ओके समझनुस्। कुकुलाई समझ्ने। नमस्कार कुराकानी गर्न खोज्यो भने अन्जुजीसँग हामी असफल हुन्छ विषय नै उठाएनौ होइन वास्तव पनि होइन यहाँनिर छ होइन प्रत्यक्ष कसो भएको हुन्छ नेपालको यदि छ कि सबैले नेपाली जनताहरूले जति पनि आफूले कमाएको पैसा लगाएर ब्याङ्कमा राख्ने गरिन्छ एकदमै विश्वासका साथ चाहिँ ब्याङ्कमा राख्ने गरिन्छ किनकि आफ्नो बचत होस् भनेर चाहिँ सुरक्षित बचतको लागि सबैले ब्याङ्कलाई नै खोज्ने गर्छन् तर अहिले पछिल्लो समयमा केही ब्याङ्कबाट भनौँ यस्तो खालको प्रविधि पनि भेटिएको छ कि ठुलो बिटामा होइन जस्तै हजारहरूको बिटाको बिचमा पाँच सयहरूको बिटाको बिटमा दस बिस रुपियाँ राखिदिने त्यस्ता खालका पनि प्रकरणहरू भेटिएका छन् है पछिल्लो समयमा यो एउटा यस्तो ब्याङ्कले पनि एउटा ठगी गरिरहेको छ कि यहाँनिर पैसाको अब बिटो बनाउने त्यस बिचमा चाहिँ अनि केही दस बिस रुपियाँको नोटहरू चाहिँ राखिदिने त्यसरी चाहिँ दर के जति पनि ग्राहकहरू छन् ती ग्राहकहरूलाई चाहिँ अलिकति गाह्रो भएको अवस्था छ केही छैन यस्तो खालको कुराहरू चाहिँ नहुन् जसले पनि आफ्नो दुःखले चाहिँ ब्याङ्कमा लएर पैसा राखिएको हुन्छ होइन सुरक्षित बचतको लागि त्यही सुरक्षित बचतमा चाहिँ ब्याङ्कले चाहिँ विश्वासलाई चाहिँ घात नगरौँ है यति बेला गीत सुन्ने बेला भएको छु तपाईँ सम्पूर्णको लागि राख्दैछौँ न ब्याङ्कको आवाजमा जीवन हो सो इन्जोदी सँग सँगसी सर कमर्सियल ब्रेक ब्रेक पछि आउँछौँ सुन्दै गर्नु होला टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमाबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक, पटक खोकी लागिरहने छाती लगातार घेर भइरहने पटक पटक हुने श्वास छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका रोग लागिरहने छाती दुख्ने सम्पर्की रत्तनगर पोलिनिक प्री एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स एक अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस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 लोक दोहरी उत्सव तथा सहित डीजे छपन्न पांच त्रिया सौ सतहत्तर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 Wow, wow, ज्री एक सीसी का डिस्कभर बाइक एक सी सी एक सचीस का, का प्लाटिना बाइक का साथ हींस सुविधा एवं दक्ष अनु मिस्त्री द्वारा सर्विस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 संपर्क चौधरी फोटो एंड सेंटर खरिणी चार पर्सा बजार 24 चो कोटी चौक एवरेस्ट बैंक प्रोपराइटर चित्रराज चौधरी संपर्क मोबाइल अंठानब्बे सात तिरपन अठारह दुई सौ छियानबे अंठानब्बे एक सौ बारह पचास छ ओहो मलाई तो मेरो कंप्यूटर ने साहे धोका दियो, फिर कई काम करना खोजो बिग्रेर हैरान होना इसका विश्वासिलोरपो बनाने ठा कत होला।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 संपर्क, मोबाइल सुंदर सुंदरता मेरे पहचान सुंदरता मात्र होना सुंदरता बनाने मेरे चाहना जो चाहना पूरा करना को रोजदीसी इंटरनेशनल ट्रेनिंग सेंटर लाइफ हो तपाईँ पनि ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्स र तालिम पश्चात रोजगार चाहनुहुन्छ भने सम्झनुहोस् हाम्रा विशेषताहरू विदेश जानका लागि स्पेसल कोर्सको व्यवस्था एडभान्स कोर्स सिक्नेलाई बेसिक कोर्स सित्तैमा तालिम पश्चात रोजगारको व्यवस्था विभिन्न किसिमका फेसियलहरू हेयर स्ट्रिट हेयर पम्प ग्यारेन्टीको साथ गरिनुका साथी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथमा कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ संपर्क ट्रेनिंग सेंटर टाड़ी बजार रिफ्रेश स्टडी सेंटर को भवन मेरी स्टोब सेंटर संगे फोन नंबर शून्य छप्पन्न छ चौरानब्बे दुई सी बीस मोबाइल नंबर अन्नबे चार इक्वन बयासी सात सौ रेडियो अर्पण एक सौ चार मेगा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 इससो गम्बल सेलिब्रेट यु लिसनिंग रेडियो ऑन 102.5 मेगाहर्स इंटरनेट ऑनलाइन मा रेडियो ऑन डॉट कॉम बाट विश्वभर छन ब्याको छ एनीवे हामी छौ जस्ट फर इनसुई मा त ब्याक साथमा हामी ओनयर मा दुजना आछौ है हु हु पके बने प्रतीक्षा अनि सोम तपाईँको साथमा सोधबाट मित्रो राज हुनुहुन्छ कल गर्नुको लागि नम्बर कति अरे शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी बिर्सनु भएको छैन भने सम्झाउनु भएको छैन भने सम्झाउनु होला अब है पहिलो पटक जस्ट फ्रेनजिओ श्रृङ्खला सुनिराख्नु भएको छ भने तपाईँको लागि हामीले फोन नम्बर भनिराख्दाखेरि सजिलो पनि पर्न सक्छ जसले हामीलाई कल गर्नुहुन्छ जसले सुनिरहनु हाम्रो नियमित होइन कलरहरूलाई चाहिँ यो भन्नु पर्दैन है अब पनि तर कोही नयाँ साथीहरू हुनुहुन्छ तपाईँलाई चाहिँ नम्बर भन्नुपर्छ पक्कै पनि लाइन खोला छ साथी हुनुहुन्छ लाइनमा राजी सारा गर्दै हुनुहुन्छ स्वागत गर्नुपर्छ हेलो अर्को साथी हुनुहुन्छ रे हेलो आजु दादा नमस्ते नमस्कार क भन्दू भाल जेमेलेबाट राजा जेमेलेबाट राधा है आजु अनि राधा के गर्दै हुनुहुन्छ सर के गर्ने दादा बसिरहको बसिरहछ नि के गर्ने दादा राधा बसिरहाछ नि घरमै हैन अछि okay, अनि राधा चाहिँ खाना खानु भो सम्भौचर गल्ला सफानि आइलौ तर्नु भयो है अले आजको दिन कसरी बिताउने योजना छ आज त शनिबारको दिन छ उहाँ त फुर्सद दिन सबै फुर्सद छ हैन आज सटौडिया कसरी बिताउने के गन म बसनी कार्यक्रम सुन्ने बस्ने कुन कार्यक्रम सुन्नुहुन्छ आज कुन कार्यक्रम सुन्नुहुन्छ बढी मात्रामा सबभन्दा धेरै सबै कार्यक्रम सुनिन्छ सबै सुन्नुहुन्छ एउटा भन्नुस् न एकदम धेरै सुन्ने तपाईले मैले सुनिने हैनको जस्ट फर एन्जॉय अनि अर्को सम्मपर अनि युवा सास सुनु हुन्छ है हजुर अनि बीबीसी नेपाली सेवा सुन्नुहुन्छ कि सुन्नुन्न सुन चुरादा सुन्नुस् है भन्नु मात्र हो कि सुनछु मात्र भन्नुहुन्छ नि रेडियो रेडियो खोलेपछि रेडियो खुलेराखेपछि खोलेराखेपछि नसुने नि त कुरै भएन नि हैन के मन छ एता ध्यान छ यता हो के के छ त भाइ न दादा किन शर्मा Okay. राजेको <laughs> <नहीं। laughs> okay, छ मेरो घर परिवारको सम्पूर्ण राधा ज्यामिरबाट कल गर्नु भयो कुराकानी पनि राख्यो सबै सबै साथीहरूसँग कुराकानी गर्नु एकदमै मन लागिरहेको छ अरे कि है सो राज चाहिँ फोनमा साथीहरूलाई चाहिँ ल्याउने प्रयास गरिरहनु भएको छ अर्को साथीहरूमा स्वागत गरौँ हेलो नमस्ते नमस्ते को बोल्नुभयो सलिना पछिल्ली रेडियो बजेको छ रोखरा सुन्नु भएको छ तपाईँ अहिले कुन रेडियो सुन्नु भएको छ रेडियो पोखरामा ए पोखराहरू पनि सुन्नु भएको छ है ओके अनि अरू के छ सुनाउनुहोस् के खाना खानुभयो कइसक्नु भयो केसा आज सरले प्लान के छ नाइ के छैन दादा इभिनिङ ड्युटी छ ड्युटी जाने हुन्छ दुई सिजन गर्ने बस्नु एस्तै पाए दिनभरि चाहिँ एरेस्ट टाइम है नाइ १ बजे जानुपर्थ्यो सर अनि पोखरामा पानी आछ कि आछैन पछि भन्न अनि आदि भन्न जति भयो स्टप हो र दुई दिन भइसक्यो पानी परे पानी परेको दुई दिन भयो है ओके अनि अरु के छ सुनाउनुस् नया नौलो अन्द्रे एकदम जिशान तवलको के छ सिपन तिरा बिन्दास तिरा पनि एकदम ठीकठाक छ जग्गा आज बन्द छैन नि छैन आज चाहिँ एकदमै बिन्दास आज खुल्ला बन्द चाहिँ छैन खुल्ला छ आज सबै आज के प्लान के छ पनि भाइ दिदी सो के प्लान हुने अब त्यस्तो हुन्छ कि गफ गर्न पाइन्छ कि भन्ने मात्र हाम्रो त सोचेले सो कति बेला सोलिनाले फोन गर्नुहुन्छ भनेर कुरेर बस्ने एक्चुअली मात्र छैन होला त्यही हो त्यो अब हिजोबाट हिजोबाट अलसमय एक्चुअली मिसकल पनि हान्नु भएको थिएन बल्ल कल गर्नुभयो बापा मेरो विवाह कहिले हुन्छ ए त्यही त हो म हात हेर्दिनँ कि तपाईँ हेराउने मान्छे हो तपाईँले चाहिँ हात हेर्नुहुन्छ हो त्यही भएर कसैको हात त हेर्नुभएको हेर्नुसम्म हेर्नु चाहिँ हेर्नु फेरि सधैँको लागि हात नथमाउन टाइम भएको छैन ओके जसके आख्या आउँछ त्यो टाइम ओके जासा खुसी रहनु होला है आज जदि गर्सको लागि फर्स्ट अप म मेरो मम्मी अनि बाबा अनि मेरो भाइ अनि आज पनि ए फिल्म हो अनि नि अनि मेरो सबै साथीहरुलाई आई मिस यू भन्न चाहन्छु ओके थैंक यू फर कलिंग बाबाई बाबाई सु कॉल गर्नु भएको छ हामीलाई पोखराबाट सोलिना कुरा गानी रह है अर्को साथीहरुलाई पनि स्वागत गरौ हेलो हेलो हौ स कुराकानी गर्नु सकेनौ है सबै प्रयास गर्नुहोस् प्रयास गरेँ भने अवश्य पनि सफल हुन्छ अरे होइन के भयो प्रतीक्षा त्यही त मैले त्यही हो भनेर भन्न खोजिराखेर तो दवाई symbols ला की ड्रॅग देशो कमल कात्री आणि बॉबी तमाम आनंदुर आवाज मात मामा यस अंकपछि तपाईलाई फेरि फेरि स्वागत छ सुन्नुभएको छ तपाईको मनको आवाज रेडियो मेगा हब कमल कोत्रि र बबी तमान अदर आवाज म आत्मामा तपाईको लागि ल्याउँदै छु इनसुई गुण भयो है कॉल गर्नुहोस् नम्बर भन्दै उ प्रतीक्षा सन्देश आफ्नो पास 63 दिन 32 र 55 पास 63 अ 333 तपाईको लागि खुल्दै छ दबाई हो न तबाई छैन। अगे सुन न 563332 एन 0563333 मा कल गर्न सकनुहुन्छ। ए जुससम्मले जरे नया स्टाल नम्बर भनिराछ तर नझुकिनेस तबाई है नम्बर त्यही हो। जुनबाट गयो जुनबाट गयो पनि बठोदी भइरहन्छ त्यही हो। जुनबाट आए पनि बकुलरै आइपुगिन्छ के। जथाबाट आए पनि आउने यही रेडियो हब पर्मै हो हैन। ओके। अ सो अर्को साथी लाइनमा स्वागत गरौ। हेलो। हजुर दर्शन नमस्ते दादा र दिजू। दर्शन नमस्ते तपाईं भला। Oh, oh, oh, दोस्त मन मात्र चङ्गा हो मैले एउटा घटना सुनेको नै यो एउटा विदेश कन्ट्रीमा जाने साथीकोमा चाहिँ होइन नेपालीलाई चाहिँ जसलाई खबर सोध्यो भने के छि छ भन्छ अरे क्या तर त्यो देशको सारा मान्छेलाई सोध्यो भने चङ्गा छ यसरी भनेर हामीले सोधेको बेलामा फेरि सत्य कुरा भन्नु पर्यो भने त्यहाँनिर सत्य कुरा लुकाउनुको लागि धेरै बाहना पनि गर्ने गरिन्छ सत्य कुरा लुकाउनुको लागि बाहना पनि गर्ने गरिन्छ किन गर्दैन त्यही प्रतीक्षा जस्तो मान्छे जस्तो आफू हुन्छ त्यस्तै सोच्छ अरे हो त पवनजे हजुर सुनाउनुहोस् कहाँ खानु भयो एकदम चा? एक के मेटरडे अलिकति के आ, सब ठीक ठीक एकचोटि एहे! रेडियो भेटेको छु जस्तो मलाई लाग्दै एकचोटि हुन्छ हुन्छ साथीहरू फर्स्ट अफ अल हजुरहरू दुवै त्यसपछि प्राविधिकमा हुने राज अनि अर्को होलिट लगायत मेरो साथी निशा तामाङ निरु तामाङ अनि अघि फोन गर्ने राधा कुमार लगायत मेरो एकदम मिल्ने साथी काठमाडौँ गएको छ कि उसलाई र पवन चाह भनेर चिन्ने सम्पूर्णलाई हामी नमस्ते गुड मर्निङ होला निलम अधिकारी हजुर यहाँलाई स्वागत छ निलम जी निलमजी के भयो राजी पक्नुहोस् राजी टुङ गरिरहेछ कल गर्नु सक्नुहुने रहेछ है अब अन्तिममा छौँ हामी कलसँग लिँदैनौँ किनकि यति बेला चाहिँ कल लिँदैनौँ हामीले कल लिँदैनौँ लास्टमा चाहिँ लाइभेन बजेर फोर्टी सेभेन मिनट गइसकेको छ है फिफ्टी मिनट पनि भनौँ विशेष गरी होइन अब चाहिँ एउटा गीत सुन्नुपर्छ गीतपछि चाहिँ हामी भित्दा माग्नुपर्छ सो गीत सँगसँगै बिता माग्नुपर्छ सो आजको साथीले कल गर्नु भएको चाहिँ हामीलाई एकचोटि नाम लिउँ है एन्जेल रामेर सलिना पोखराबाट पवनसङ्जारी हामीलाई सत्यमा निलम अधिकारीको आवाज थियो तर कुराकानी गर्न चाहिँ सकिन हस् जति पनि साथीहरूले सम्झनु भयो जति पनि साथीले हामीलाई कल गर्नुको लागि प्रयास गर्नुभयो तपाईँलाई थ्याङ्क यू फोन कलिंग टु लागे आई त्यसगरी सुन्यै साधनत वाला थैंक यू सुदाव صلاح प्रतिक्रियाका लागि 056563332 मा कल गरे मात्र पुग्छ एनीवे ३ घण्टा सम्म मेरो आवाज अनि प्रतीक्षाको आवाज हामी सबैको आवाज रेडिस्टसम पुनका लागि सहयोग गर्नु मित्र राजलाई विशेष धन्यवाद देई अन्तिममा संजय चौधरीको आवाजमा जबदेखि तिमीलाई यो संस्कारदै प्रस्तुतिबाट हामी दुई जना प्रतीक्षा मौसम एकसाथ बेदमाक्सु नमस्कार yeh lena de na de me vahe ke hi sochni satena jab dekhi खोचे जस्तै मैले खोजे जस्तै तिमी रानी मेरो सपुनिक रानी के छ मैले सोचे